हजुर नमस्कार अनि लोक साङ्गीतिक अभिवादन तपाईँ सम्पूर्ण सम्पूर्ण श्रोता मित्रमा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाह्यो प्राविधिक हजुर अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँचहरूमा रेडियो भएको छ आज शनिबारको श्रृङ्खलाको लोक चौतारीको यो वसाई लिएर उपस्थित भएका छौँ लोक टप टेल आजको यो श्रृङ्खलामा तपाईँले सुन्दै आउनु भएको छ हालि शनिबार बिहान नौ बजीको नेपालवाणी समाचारपछि हामी तपाईँको साथमा विभिन्न लोक सङ्गीतहरू बजार आएका उत्कृष्ट दसौँ लोक भाकाहरूको साथमा आउने गर्छौँ तर आजको यो श्रृङ्खलामा चाहिँ फरकपनका साथ केही फरक तरिकाबाट हामी तपाईँको माझमा उपस्थित भएका छौँ आज तपाईँले पुनः दसवटा गीत त सुन्न पाउनुहुनेछ तर उत्कृष्ट दसौँ लोक भाकहरू होइन उत्कृष्ट पाँचौँ लोक भाकाहरू चाहिँ तपाईँहरूले सुन्न सक्नुहुनेछ आज हामी दु भाग में विभाषण कर विशेष गरी रिजनजी अनि मेरो संयुक्त सल्लाहमा चाहिँ आजबाट विशेष गरी महिलाहरूको महानु साढ हरिकालिका तिज पनि नजिकै छ त्यसको अवसरलाई त्यसलाई मध्यनजर गर्दै हामीले उत्कृष्ट पाँचौँ लोकभाकाहरू र उत्कृष्ट पाँचौँ उत्कृष्ट तिज गीतहरूको साथमा आजको व्यवसायमा उपस्थित भएका छौँ म यवधिभर भएर तपाईँको माझबाट भएर तपाईँलाई उत्कृष्ट पाँचौँ तिज गीत र त्यस उत्कृष्ट पाँचौँ लोकगीत तपाईँको लागि आजको यो श्रृङ्खलामा हामी प्रस्तुत गर्नेछौँ र अब तिज नसक्नु जी कार्यक्रमको अवधिफल रहेर आज मैले के गर्छु तपाईँलाई जानकारी गराइसकेको छु अब लाग्नतर्फ सम्पूर्णको लागि म यति बेला राख्दैछु तेज गीतबाट उत्कृष्ट पाँचौँ स्थानमा पर्न सफल तपाईँ सम्पूर्णको लागि सोलेन्द्र चुलेंद, पौडेल अनि राधिका आवाज म शब्द प्रेम सागर पौडेलको छ भने लय चोलेन्द्र पौडेलको भएको छ तपाईँ सम्पूर्णको लागि उत्कृष्ट पाँचौ स्थानमा पर्न सफल यो तिज गीत हाँसेर बोलिदेऊ हाँसेतै राम्रो नानासो भन्दा त नाचेतै राम्रो नाचिदेवको भाकामा नाचिदो मैया बरुले कम्मा र नाचे दोमै मैले सो <laughs> मैयालाई है मैले सो मैयालाई दुर्बिनै लाएर मैले सो मैयालाई दुर्बिनै लाएर हे र मैया लैनजिकै आएर की हे र मैया लैनजिकै आएर की हे र मैया लैनजिकै नजिकै आएर हजुर मै सुालाई दुर्पिनै लाएर तपाईँ सम्पूर्णको लागि समझुर आवाज राखेँ सुलेन्द्र पौडेल अनि राधिका हमालको आवाजमा रहेको थियो लय शब्द साई शब्द प्रेम सागर पौडेलको थियो भने लय सोलेन्द्र पौडेलको रहेको थियो तपाईँ सम्पूर्णको लागि टुष्टौँ स्थानमा रहन सफल यो तिज गीत तपाईँको लागि अब भने हामी उत्कृष्ट पाँचौँ स्थानमा रहेको लोकगीत सुन्नतर्फ लाग्नुपर्छ यति बेला तपाईँ सम्पूर्णको लागि म राख्दैछु उत्कृष्ट पाँचौं स्थानमा रहन सफल लोक भाका मृत्युमा मुखमा पर्सो साँडो पूर्णकला बेसी अनि चित्र साईको आवाजमा तपाईँ सम्पूर्णको लागि गोविन्द पंगिनी हुनुहुन्छ तपाईँ सम्पूर्णको लागि यति बेला उत्कृष्ट पाँचौं स्थानमा रहन सफल यो लोकभाका मेरो ने घामा प्रणाम सादी माया दीदी माया प्रणाम साछ घुमा सख सुन ससनो दीदी माया मार सख सु भगे हजुर मृत्युको मुखमा पर्न सक्छु सानो यदि तिमीले माया मार्यो भने मर्न सक्छु सानो तपाईँ सम्पूर्णको लागि या आवाज लाग्थ्यो पूर्ण कला वृष्य अनि चित्रसाईको आवाज रहेको थियो लय शब्द सृजना गोविन्द पङ्गेनीको रहेको थियो उत्कृष्ट पाँचौँ म पर्न सफल लोकगीत विधाबाट यो तपाईँको लागि सुन्यौँ विशेष गरी आजको यो हामी उत्कृष्ट पाँचौँ तेज गीतहरू र उत्कृष्ट पाँचौँ लोकगीतहरू तपाईँको लागि प्रस्तुत गर्ने जमर्क गरिरहेका छौँ लोकगीतमा केही नवप्रवेशी भएका छैनन् केही भाकाहरू बाहिरिएका छन् पाँचवटा भाकाहरू बाहिरेका छन् भने उत्कृष्ट पाँचवटा भाकाहरूलाई हामी समावेश गरी उत्कृष्ट पाँचवटा लोकभाकाहरूको साथमा उपस्थित छौँ भने तेज गीत सबै नवप्रवेशी हुन् र तिज गीतमा पनि हामीले अहिले बजारमा आएका नयाँ नयाँ तिज गीतहरूलाई समावेश गरी उत्कृष्ट पाँचौँ तेज गीतको साथ बनाएर उपस्थित भएका छौँ अब उत्कृष्ट चौथो स्थानमा रहन सफल तेजगीत सुन्नतर्फ यो हप्ता उत्कृष्ट चौथो स्थानमा पर्न सफल भएको छ ए माया सुन न सुना पशुपति शर्मा अनि गायत्री थापा र पूर्णकला विषयको आवाजमा तपाईँ सम्पूर्णको लागि उत्कृष्ट चौथो स्थानमा रहन सफल यो गीत स्वीकार्नुहोस् हजुर ए माया सुना मन लाग्छु आवाज राख्यो अवश्यो भाव पनि मनोरञ्जन लिनुभयो होला तेज गीतको उत्कृष्ट चौथो स्थानमा रहन सक्दै यो भाग्य गरिसकेका छौँ अरू पनि सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार ठुलो पाँच मेहरूसँगै अर्पण पनि विश्वभुर हामीलाई सुनिरहनु भएको छ उत्कृष्ट पाँचौं पाँचौं लोक भाक्यहरूको साथमा आजको यो श्रृङ्खलामा हामी उपस्थित छौँ तपाईँको साथमा लोक लिसमपार्क उस हर्क शनिबार बिहान 9 बजेको नेपाल बाढी समाचारपछि आउँदै गर्छौं अब लागौ उत्कृष्ट चौथो स्थानमा रहन सफल भएका सुन्नतर्फ यो हप्ता उत्कृष्ट चौथो स्थानमा रहन सफल भएका रहएको छ तिमीसँग एहानो एउटा भन्ती गर्छु टीएनसी ने देवीघति मगरको आवाजमा लयशब्द सृजना देवेन्द्र श्रेष्ठको रहेको छ उत्कृष्ट लोक भाकेको चौथो स्थानमा रहन सफल तिमीसँग एहानो एउटा भन्ती गर्छु यस्तो माया जो कोही माया काम हुन्छ तिमीसँगै सानो एउटा बिन्ती गर्छु सय जो नि माइन पासुमा सँगसँगै हो नपा तिमी टाढा भयो भने मेरो मन रो छ यस्तो माया जो कोही माया हुन्छ तिमीसँग एउटा बिन्ती गर्छ सयोजो निमा तिमीलाई हुन पा हजुर तिमीसँगै सानो एउटा बिन्ती गर्छु ठिएनसी अनि देवी खक्ति मगरको आवाजलाई शब्द सृजना देवेन्द्र शेत्रीको रहेको थियो उत्कृष्ट लोकविताबाट चौथो स्थानमा रहन सफल यो भएको तपाईँको लागि सुनाइसकेका छौँ प्राविधिक मित्रहरू यावाजबाट सुम कार्यक्रम लक्ष्य उतारी सुन्नु भएको छ तपाईँसँग रहेर उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल तिज भाका अनि लग भाकाहरू लागि प्रस्तुत गर्नुभएको छ अब लाग्यो उत्कृष्ट तेर्सो स्थानमा रहन सफल तिज भाकतर्फ यो हप्ता उत्कृष्ट त्रेस स्थानमा रहन सफल तिज भाकर भएको छ कार्किनेरा ल्याऊ माया कार्किनेरा ल्याऊ पशुपति शर्मा त्यसै गरी जानकी मगर कुल आवाजमा तपाईँ सम्पूर्णको लागि शब्द सृजना पशुपति शर्माको रहेको छ अब राख्नु तेस्रो स्थानमा रहन सफल तेज गीत कार्किनेरा माया कार्किनेर ल्याऊ हामलाई धुलो उठ्छ पानी परेर जाउँछ भन्छ मोटरसाइकल भन्छ उहाँ हजुर कार्किनेर ल्याऊ माया कार किनेर ल्याऊ तपाईँ सम्पूर्णको लागि सम्पूर्ण आवाज, राख्यौँ कृष्ठ तेर्सो स्थानबाट हाम्रा सफल तेज गीत र आएको थियो आजको यो श्रृङ्खलामा विशेष त हामी उत्कृष्ट पाँचौँ तीर्जहरू र उत्कृष्ट पाँचौँ लोकभाकाहरूको साथमा उपस्थित भएका छौँ कार्यक्रम लोकसे उतारी सुन्नु भएको छ रिजीहरूमा एक सय चार पाँच घन्टा घरसम्म अन्तिमसम्म सुन्नुहोस् आजको यो श्रृङ्खला कस्तो लाग्छ तपाईँहरूले सुझाव सल्लाह प्रतिक्रिया दिन सक्नुहुनेछ र अगाडिको दिनमा कसरी लैजाँदा अझै राम्रो हुनुहुन्छ तपाईँ सुझाव सुल्लाह प्रतिक्रिया भयो भने हामीलाई उत्कृष्ट बनाउनुको लागि अझै सहज हुनेछ है मलाई अगाउ उत्कृष्ट तेर्सो स्थानमा रहन सफल लोकभाको तर्फ यो हप्ता उत्कृष्ट तेर्सो स्थानमा रहन सफल लोकभाग बादलले हो यामसे छेत्री प्रकाश रग्मी अनि पूर्णकला विशीको आवाजमा रहेको छ लय प्रह सुबेरिको छ भने शब्द प्रकाश रेग्मीको भएको छ तपाईँ सम्पूर्णको लागि उत्कृष्ट तेस्रो स्थानमा रहन सफल लोक भाका बादलले हो यो भाका पछि हामी केही समय व्यापारिक विश्राममा जानेछौ विश्रामपछि आउँछ सुन्दै गर्नुहोला केले परेको बादलुले हो ले काली साइरो बेसीतिर झरेको रोदीमा घेको बादलुले हो घर साइलो भेसीतिर झरेको रोदीमा घन के साइलो भेसी धिर झरेको रोदी म घ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 ओहो, हो मैं तो मेरे कंप्यूटर धोका दियो, फिर कई काम करना खोजो बिग्र हैरान होना इसका विश्वासि और भरपर्द बनाने ठा कत होला। चिंता लिश रत्नगर के सौराचोक में सीएस कंप्यूटर सी हजुर विभिन्न ब्रांड का ब्रांडेड कंप्यूटर एस सर एलजी सैमसुंग डेल एचपी ब्रांड का कंप्यूटर लैपटप एवं सम्पूर्ण कंप्यूटर का ओरिजिनल पार्ट्स पाँन का साथ ही मरमत को सदैव हमीर समझन हो चौवालीस प्रोटर रूपक टीवीएस कंपनी का बाइक तथा स्कूटर अब तीर सौरा चौक टाँडी पावर बेटर माइलेज बेटर इंजिन बेटर ब्रेकिंग 2011 बाट सम्मानित वेगो स्कूटर रेसिंग अरु बाइक आकर्षक लुक्स भएको डबल बाइक अपाची डिस्की नाइन टु टेन बाइक अवर्ड प्राप्त तारी एक सौ टाड़ी चितुवन फोन नंबर शून्य छपन्न पांच बैसठी शून्य तेरह पटक ड्राइविंग अवार्ड प्राप्त टीवी बाइक को यात्रा को भरपर्दी ओइ सुन्न यार तेरो घर घर अगाडिको बाटो लाइन गएको बेलामा पनि झलमल देख्छु फेरि टिभी पनि हेर्छौ भन्छ के चमत्कार गरिस तैले चमत्कार होइन यार यो त रिस्टुर कमाल हो त पनि त्यही गएर आजै सोलर किनेर घरमा राख तेरो घर पनि झलमल भइहाल्छ नि हजुर हमी कहा कि सोलर प्रीमियम सोलर वारी सोलार, सोलर लैंड पाने को साथ ही इन्वर्टर सोलार का बैटरी सुपथ मूल्य में पाइन सात माट को सोलर जडान मेबल फैन फ्री रे तीस वाट को सोलर जड़ान मोम फ्री सम्पर्कोर एन्ड सप्लाइसुर बयानब्बे पाँच किरण तिवारी अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौरानब्बे दीपक तिवारी अन्ठानब्बे चौध पच्चिस उनानब्बे बिस हुनस् हामी कहाँ डेस होम पनि पाइन्छ साथमा ग्राहकहरूलाई ध्यानमा राख्दै हाम्रो शाखा गैन्दाकोटको भेरकुटी चोकमा पनि खुलेको सहर जानकारी गराउँदछौ तपाईँ कोरियन भाषा सिक्ने राम्रो इन्स्टिच्युटको खोजीमा हुनुहुन्छ वा स्टुडेन्ट विश्वमा जापान जान चाहनुहुन्छ यदि चाहनुहुन्छ भने आउनुहोस् हामी तपाईँलाई ग्यारेन्टीका साथ सेवा प्रदान गर्दछौ इपिएस कोटामा कोरियामा काम गर्न चाहनेहरूको लागि लामो समय कोरियामा काम गरेर आउनुभएका दक्ष व्यक्तिहरूबाट आधुनिक तरिकाले कोरियन भाषा सिकाउनुको साथै इपिएस परीक्षा दिन चाहनेहरूको लागि उपयुक्त वातावरण मिलाइन्छ कक्षा सञ्चालन भइरहेको जानकारी गराउँछौ साथमा स्टुडेन्ट भिसामा जापान जान चाहनेहरूका लागि हन्ड्रेड भिसा ग्यारेन्टीका साथै तिन महिनामा जब ग्यारेन्टी समेत गराउने कुरा सहर जानकारी गराउँदछौ जापानिज भाषाका कक्षाहरू पनि सञ्चालन भइरहेको कुरा जानकारी गराउँदछौ साथै तपाईँको कुशल सञ्चारकर्मी बन्ने चाहनालाई मध्यनजर गर्दै दक्षा तथा अनुभवी सञ्चारकर्मीहरूद्वारा रेडियो उद्घोषण पत्रकारिता एवं प्राविधिक तालिम सञ्चालन हुन गइरहेको छ प्रत्येक दिन प्रशिक्षकको अगाडि नै कार्यक्रम रेकर्डिङ गरी सल्लाह सुझाव दिइने उत्कृष्ट हुने व्यक्तिलाई काम गर्ने अवसर मिलाइनेछ संपर्क मौजन कंप्यूटर एंड एजुकेशनल सेत्नगर एक बकुलर नगर पालिक गेट संगे फोन नंबर शून्य छप्पन्न पांच एकसठी शून्य शून्य शून्य मोबाइल नंबर अन्ठानबे चार इक्यावन एक्काईस चार सौ चालीस और अन्ठानबे चार पचास तिरचालीस नौ सप्पन्न तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोक्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम लोकचौतारी टप टेन हजुर केही समयको यो छोटो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ तपाईँ सम्पूर्णलाई तपाईँको मनको आवाज रेडियो अर्पण एक सय चार र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ यो आवाज तपाईँको रेडियो सेटसम्म रहनुको लागि मित्रो रिजनले कन्ट्रोल रुमबाट मलाई सहयोग गरिरहनु भएको छ भने आवाजबाट सोम कुमार तपाईँको साथमा कार्यक्रममा रहेर हामी तपाईँको लागि उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल तेज गीतका भाकाहरू अनि उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल लोकगीतका भाकाहरू प्रस्तुत गरिरहेका छौँ आजको यो श्रृङ्खलाबाट हामीले महिलाहरूको महाअनुसार हरितालिका तेज केही नजिक के रहेछ त्यसैले तेज गीतहरूलाई उत्कृष्ट पाँचौँमा र लोकगीतहरूलाई उत्कृष्ट पाँचौँमा गरी दसवटा लोकभाकाहरू लिएर उपस्थित भएका छौँ लोकसौतारी सुन्नु भएको छ अब लागौँ उत्कृष्ट दोस्रो स्थानमा पर्न सफल तेज गीत भाकातर्फ यो हप्ता उत्कृष्ट दोस्रो स्थानमा रहन सफल तेज गीत रहेको छ त्यसको गीतमा केटाईले नाचे गाए तपाई सम्पूर्णको लागि सिथु राणा अनि पशुपति शर्माको आवाज सिर्जना पशुपति शर्माको रहेको छ तपाईँ सम्पूर्णको लागि यो आवाज स्वीकार्नुहोस् हजुर त्यसको गीत गाउने पुरानै पुस्ता हुन् तपाईँ सम्पूर्णको लागि पशुपति शर्मा अनि सीता राणाको आवाजमा यो आवाज राख्यो उत्कृष्ट दोस्रो स्थानमा रहन सफल त्यस गीत रहेको थियो पशुपति शर्माको लय शब्द सृजना वा विशेष गरी अहिलेका तिजका गीतमा बढी मात्रामा हामीले पशुपति शर्माको लय शब्द सृजना सँगसँगै पशुपति शर्माको आवाज पनि सुन्न पाइन्छ विशेष गरी तिज गीतमा पशुपति शर्मा नै एकदमै हाबी रहनु भएको छ है उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल तेज गीत र उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल लोकभाकाहरू तपाईँको लागि सुनाइरहेका छौँ लोक चौधारीको आजको यो श्रृङ्खलामा अब लाग्यो उत्कृष्ट दोस्रो स्थानमा रहन सफल लोकभाकातर्फ यो हप्ता उत्कृष्ट दोस्रो स्थानमा रहन सफल लोकभागहरू रहेको छ जब दैव लाग्यो राजु ढकाल अनि देवी घर मगरको आवाज रहेको छ लय शिव हमालको लय शब्द सिर्जना चाहिँ शिव हमालको रहेको छ मेरियर क्रिएक्सन प्राइभेट लिमिटेडले बजारमा ल्याएको तपाईँ सम्पूर्णको लागि दोस्रो स्थानमा रहन सफल जब दैव लाग्यो तपाईँ सम्पूर्णको लागि हजुर जब दैफ लाग्यो तपाई सम्पूर्णको लागि राजु ढोकाल अनि देवीघर्थी मगरको आवाजमा यो सब आवाज राख्यो उत्कृष्ट दोस्रो स्थानमा रहन सफल भाग रहेको थियो लोकगीत विधालाई आज आज विशेष गरी उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल तेज गीत अनि उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल लोक भाकाहरू तपाईँको लागि प्रस्तुत गरिरहेका छौँ प्राविधिक साथमा अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार ठुलो पाँचमा कार्यक्रम लोकसोधारे भएको छ अब लागौँ पहिलो स्थानतर्फ उत्कृष्ट पाँचौँमा पहिलो स्थानमा रहन सफल तेज गीत भाक तपाईँको लागि प्रस्तुत गर्दैछौँ यो समयमा यो हप्ता उत्कृष्ट पाँचौँ स्थान पहिलो स्थानमा रहन सफल भाक रहेको छ तेज गीत विधाबाट छोरो पाउँदै आशा पशुपति शर्मा अनि देवीघटी मगरको आवाजमा तपाईँ सम्पर्कको लागि स्वीकार्नुहोस् हजुर तपाईँ सम्पूर्णको लागि यो समुद्र आवाज राखेँ यो पशुपति शर्मा अनि टिकापुनको आवाज रहेको थियो माफ गर्नुहोला हामीले देवीघटी मगरको आवाज भनिरहेका थियौँ तर पशुपति शर्मा अनि टिकापुनको आवाजमा सजिएको उत्कृष्ट पहिलो स्थानमा रहेर सफल तेज गीत भएका लागि राखेँ छोरो पाउने आशा यो सँगसँगै हामी कार्यक्रमको अन्तिममा छौँ अब हामीसँग उत्कृष्ट पहिलो स्थानमा रहन सफल लोक भागहरू भएको छ त्यो भएको तपाईँको लागि साथै कार्यक्रमबाट भित्र माग्नुपर्छ सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छु आजको यो श्रृङ्खला कस्तो लाग्यो सुझाव सल्लाह अनि प्रतिक्रियाको लागि सुन्न छ भन्न पाँच र तिन सय तेत्तिसको लागिमा सम्पर्क गरेर सुझाव सल्लाह प्रतिक्रिया दिन सक्नुहुनेछ हवस् त अन्तिममा तपाईँ सम्पूर्णको लागि उत्कृष्ट पहिलो स्थानमा रहन सफल भएको रहेको छ यो हप्ता लोकविदातर्फबाट जय जय होस् पूर्णकला विषी अनि कुलेन्द्र विश्वकर्माको आवाजमा एक नारायण भण्डारीको लय शब्द सिर्सेनामा सीताराम म्युजिकले सीताराम मेजिकले बजारमा ल्याएको तपाईँ सम्पूर्णको लागि पहिलो स्थानमा रहन सफल भाका सार्दै प्राविधिक मित्रहरूलाई विशेष आभार प्रकट गर्दै आवाजबाट नमस्कार ए सबिना पो हेर्न राम्रो गहना लगाएर राम्री बनु भनेको कहाँ जाने कहाँ म त अलमल् नरे ल लाठी यति सानो कुरामा पनि टेन्सन लिनु पर्छ त खुर